पच्चिस वर्षदेखि बच्च तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना सार्ट फेयर तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवनकी चिर परिचित भर पर्दो सुन साँदी पसल मनोकामना सुन साँदी पसल सम्पर्क वीरेन्द्रनगर तिन खुरखुरे बजार प्रो पाइटर निलकुमार लामी छाने शोभा लामी छाने फोन शून्य छपन्न पाँच तिरासी मोबाइल अन्ठानब्बे चार पचास अडचालिस छत्तिस साथै हामी पर्व अनुसार जालामा विशेष छुट गरिन्छ भैगुनीलाई गुण फरक भोप्रिय भैगुनीलाई गुण फरक भोप्रिय मिठो भो आफ्नै भो धरती एउटै हामी बस्ने ओ आकाश तर धरती जुन फरक भोप्रिया भैगुनीलाई गुण फरक भोप्रिया मिठो आफ्नै धुन फरक जुन फरक भोप्रिया नमस्कार अनि न्यानो अभिवादन समस्त आदरणीय श्रोता मित्रमा कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट उपस्थित भएको सवाजबाट सोमकुमार तपाईँको साथमा टेक्निकल सपोर्टबाट मित्र विष्णुजी हुनुहुन्छ सा, तपाईँको साथमा अबको तिन बजीसम्म रहनेछु दुई बजीको अर्पण समाचारपछि हामी तिन बजीसम्म हरेक समय आउने गर्छौँ तपाईँको साथमा हरेक दिन आउने गर्छौँ अर्पण समर्पण लिएर र आजकै आइतबार श्रृङ्खला छ आइतबार श्रृङ्खलामा तपाईँको साथमा सोम रहनेछ सा, र तपाईँलाई मिठा मिठा गीतहरू सुनाउनेछु आज लोकगीतहरू तपाईँको लागि सुनाउनेछु र सँगसँगै तपाईँसँग कुराकानी पनि रहनेछ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्स अर्पण सबैका लागि सबैका लागि सँगसँगै हामीलाई इन्टरनेट लाइनमा रेडियो अर्पण पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ टेक्निकल सुपुर्खा मित्र बिष्णु हुनुहुन्छ आवाजबाट सुन्छु आजको यो श्रृङ्खलामा र तपाईँसँग मिठो कुरा गानी पनि म गर्नेछु जसको लागि तपाईँले फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि नम्बर शून्य छेपन्न फोन गर्नुभयो भने तिन सय तेत्तिसमा है फोन गर्नुभयो भने तपाईँसँग मिठो कुरा रहनेछ फोन नम्बर पुनः एकपटक शून्य छेपन्न र तिन सय लाइन हामीले खुल्ला गरिरहेका छौँ है। नमस्कार नमस्कार मा सुनी था। सुनी था आरा आरा के है कहाँ पुऱ्याउनु अब 11 मा मा पास पास फर्स्ट या लड्डु एन नि तर रेडियो अर्पण पढाइ होला त्यही भएर नपस्नु भएको हो कि होइन है ल त्यसो भए अब आउँदा चाहिँ बरु लड्डु चाहिँदैन तपाईँ आउनुहोस् <laughs> है हस् अनि अरू भाइ मेरो भयो भर्खरै खाजा खाएर अनि तपाईँसँग कुराकानी गर्नुको लागि तयारी भएर आएको अनि सुनिताजी आज म अलिकति तपाईँहरूबाट केही सुन्न चाहन्छु के सुन्न आउनुहुन्छ होला केही केही आउँदैन एक चिज त आउँछ होला एउटा एउटा न एउटा चिज मान्छेलाई लिएर जन्मेको हुन्छ होला कि आउँछ तर तपाईँ सुरुमा आउनु भयो भन्नलाई अलिक गाह्रो भयो होला है ल त्यसो भाइ सम्झनुहोस् कन्द मगो बिचै दाैले फर्केको भयो नि गाइस लाइक लाइक सुनिता दाइले अनि मलाई सुनिता भनेर जहिले सुनिता म असन्तुष्ट होला अस्त सुटौ सुनिता जी नमस्कार नमस्कार सुनिता कुम्रोज व आज हामीले कॉल गर्न भाइको थियो मिठो कुरा गनिरहेौ विचार गर्नु साथी के केही सुनाउनु आज अलिकति रमाइलो पनि गरौँ तपाईँका केही प्रतिभाहरू पनि सुनाउँथ्यो आशामा छु र सम्पूर्ण सुनेर बस्ने श्रोताहरूलाई पनि तपाईँहरूले आफ्ना केही प्रतिभाहरू चाहिँ यो श्रृङ्खलामा सुनाउन सक्नुहुनेछ अर्पण सबैका लागि सधैँका लागि र अर्पण एक सय दैनिक प्रस्तुति कार्यक्रममा अर्पण शुभ सुनिरह अर्पण समर्पण सुनिरहनु भएको छ है कोही साथी लाइनमा स्वागत गर्छु हेलो हेलो सुमभाइ गुड आफ्टर नमस्ते नमस्कार के छ हजुर एकदमै ठिकै छ है खेल्नु र सबै बाँच्दैछ बाँच्नु नै ठुलो कुरा होला क्या छैन खाजा बाती छिटेका खानु र वाकर दिन गरी आराम गरेर रेस्ट गरौँ बस्यो है ढल्क्यो भिडमै त्यही छ है फेरि यस्तो भयो भने <laughs> ना समय सदुपयोग गर्नुपर्छ अघिपछि अनि के छ धनकुटाको हाल खबर धनकुटाको काश्ै उब्रेको छ तपाईँले भन्दाखेरि मेरो मन लोभि साँच्चै लाग्छ त्यो मौसम जस्तै त्यहाँ बस्ने मान्छेहरू पनि त्यस्तै सुनाउला जस्तो लाग्छ कि मलाई हजुर हजुरको सोच विचारको लागि अझै रमाइलो होला मैले प्रोग्राम सुनेको थिइनँ तर पनि तपाईँलाई म सानो खालको गजल एउटा हल्का भनिदिन्छु ल भनिदिनुहोस् म सुरु गर्छु है तिम्रो लागि भोग कति तिर्खा ती, के मैं दल्खीदानी तिमी थानी अंत में अंत मन दे मैं मयाग भज कौन भोग भो आँसू झारी जुड़ा तिमी हाँसेन मैं धोका दिया तिमें धेरे आँसू झार्दी तड़पी हजार चोट पाए पी गस गिलास, गिलास निप मैं मन तो फाटी रहे जम्म पारी राखे राखिरहे तिम्रो बाटो हेरिराखे तर सीन मैले यति हो दादा सम्झियो कि होइन ठिकै छ हाम्रो अब एकदम सबैभन्दा पहिला फर्म विष्णु दाईलाई एकदम सम्झिरहेको थियो निसौ दाईलाई पनि एकदम धेरै क्या अर्पण युनिट अब नाम नलिउँ सबैजनालाई मैले एकदम सम्झेको छु है अनि mm. <imitra> मेरो निरु भन्ने बहिनी सुनिरहनु भएको छ यो कार्यक्रम मलाई एकदम मिस्यू भन्छु निष्ठा तामाङ अनि सानु गुरुङ सन्जु चौधरी उमा बानिया गोमा मगर ज्योति मगर अङ्किता नेवानी अञ्जना सापकोटा नम्रता चौधरी अस्मिता चौधरी अनि सलिना मिना गुरुङ निरा पवन मेरो बेस्ट फ्रेन्ड पवन भण्डारी भरत साई मनोज डा राना मगर कहाँ हुनुहुन्छ जनताको रगत चुस्न र मर्न पल्केका नेता हिटलर र सोदामा केही अवतार देख्छु हेर्दिनँ भन्छु झन ती बारम्बार देख्छु है कार्यक्रम अर्पण समर्पण सुनिरहनु भएको छ तपाईँको प्यारो रेडियो अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय अब एउटा गीत सुन्नुपर्छ है तपाईँ सम्पूर्णको लागि कार्यक्रमको सुरुवातमा म एउटा राख्दैछु गीत तपाईँको लागि कुखुरामा सेतु लोकेको विमल राज सुत्री र विष्णु माझीको आवाजमा तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोस् उता जम्बा भएर तिम्रा किर्ने ओजन सुकेको यस्तै तिर बारेर होला नि पोखरामा चेती सुकेको साहेरा तिम्राई सहेर यता नाम पिए उता जम्बाएर तिम्रा बिरे ओजन सुकेको यस्तैतिर रा, बारे राई होला नि पोखाउनमा ति तिसुकेको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 25 वर्ष देखि तप को सेवामा में रही स्वदेशी तथा विदेशी कारगर द्वारा तैयार करोजा अनुसार को गगहना बना पारेमा पुरानो करगहना साफ्टवेयर तथा खरीद बिक्री पेमा राशि अनुसार को पत्थर को व्यवस्था पूर्वी चितोवन केर पर्द पर सुन सा मनोकामना सुन साधी पसल संपर्क वीरेन्द्र नगर तीन खुरखुरे बजार प्रो पाइटर नील छाने शोभा लमी छाने फोन शून्य छप्पन पांच तिरासी दुई सौ नब्बे मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सौ छत्तीस साथ ही हमी का पर्व अनुसार ज्याला में विशेष लोक दोहरी इन उत्सव तथा भाड़ा में पाइन का साथ ही डीजे छपन्न पांच त्रियानबे शून्य अड़सठी सतहत्तर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 हजार हमी कहाँ स्वदेशी तथा विदेशी फर्निचर सोफा सेट स्टील दराज त्री दराज बक्स पलंग पाने को साथर अनुसार संपूर्ण सुपथ मूल्य में पाइन <स्टारीग> संपर्क मनोकामना फर्निचर उद्योग रण बायक बकुलहर दुर्सा रोड अरयल सप्लाइस को अगाड़ी मोबाइल अंठानब्बे चार पचास तिरहत्तर दुई प्रभु गर आहा, बुडा, थ्याकू बुढा माया पाइरहनु भयो नि उही त हो नि बुढी हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हम पसल पुरानो सौगात फोटो स्टूडियो को ठीक अगाड़ी सर को सहर्स जानकारी कर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 यहां छोड़ी छोड़ी ना जानु है उता को फेसान को पाइस लुगा जुता मन का मन का मना फैंस एक हजार हाई स्कूल रो टाड़ी को बजार मन का मना फैंस हाई स्कूल रो टाड़ी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 एवं बाथरूम फिटिंग का सामान को लगी मात्र मैनली हाइडोर एंड सेनेटरी मात्र मैनली हाइडोर एंड सेनेटरी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 हजार हमारा सेवाहर पल्सर दुई सी सी बाइक दुई सी सी सी का पलसर बाइक मज राधिक बिक्री एक सौ पचीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सौ सी का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रहन हो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 सुन्नुहोस् न के भयो ग्यारेन्टी काने कम्प्युटरबाट नापत गरी सुनसादी खरिद बिक्री गरिने राशि अनुसारको पत्थरका लागि सुनसादी सम्बन्धी सम्पूर्ण कारोबारको लागि हाम्रै पूर्वी चितवनको बिसौँ वर्ष पुरानो वर्षा बजारमा चौबिस कोटी पूर्व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 छपन्न पांच बैसठी पांच उन्नाइस मोबाइल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 हजुर हामी कहाँ सिलिन्डर ग्यास ग्यास चुलो इलेक्ट्रिक आइरन पानी तताउने हिटर गिफ्ट आइटम लगायत धातु सिसा तथा प्लास्टिकका सम्पूर्ण घरायासी सामग्री पाइने साथै आधुनिक घरका लागि चाहिने सम्पूर्ण आधुनिक घरायासी सामग्री चाहिएमा सधैँ हामीलाई सम्झनुहोस् सम्पर्क किचन स्टोर्स खैरनी चार नयाँ पर्सा सितोन प्रोप्राइटर सूर्य चौधरी मोबाइल अन्ठानब्बे आयो, आयो, आयो? आयो, आयो भनेको हो, राखेर होलसेल टाढी बजारमा अवस्थित शिव मोबाइल सेन्टरले उपलब्ध गराएको छ साथमा दोकिया सामसुङ कलर्स स्इस तथा ब्रान्डेड र नयाँ नयाँ मोडलका आकर्षक चाइनिज सेटहरू पनि सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी गराउँदछौ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 साउनु विश्वासिलो ज्यासल अनुप सुन्चादीका सुथ मूल्युटर प्रणालीबाट नापत गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क असा बया सय उना एकाउन्न बिस नौ सय अस्ति रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण बैगुनी माय माया डाँडा काटे गयो बैगुनी माया डाँडा काटिगयो चलाइ छुरा माया फाटिगयो जीवनभरि दिन्छु भनी साथ जीवनभरि दिन्छु भनी साथ टुटाइ चुडाई मुठु छाडे गयो रुवाएर मलाई तिमीले निष्ठुरी रुवाएर मलाई तिमीले निष्ठुरी रमाई पराईको हात ताने गयो बैगुनी माया डाँडा काटिगयो चलाइ छुरा माया फाटि गयो यो छुट्टियो व्यापारिक विश्रामपछि फेरी पनि तपाईँलाई स्वागत छ तपाईँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु कार्यक्रम सुनिरहनु भएको छ अर्पण समर्पण रेडियो अर्पण एक सय चारवटाहरूसँग इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि हामीलाई सुनिरहनु भएको छ र आजको व्यवसायमा प्रस्तुतिबाट सोमसोल डिङ्गल्सो बोर्डबाट मेत्र बेष्णुजी हुनुहुन्छ तपाईँसँग सबैसँगै सहत्तर गरिरहेका छौँ सुन्दै छेपन्न पाँच त्रिसोठी तिन र तिन सय लाइनमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ मा स्वागत गर्छु हेलो नमस्कार को बोल्नुभयो दादा मेरो एकदमै ठिकै छ अनि घमण्डाजीसँग पहिलोचोटि हो क्या मैले कुराकानी गरेँ हजुरसँग पहिलोचोटि नै होला होइन अब अरू दाईहरू पनि हुनुहुन्छ तर मलाई नाम चाहिँ अलिक थाहा भएन हजुर सोमकुमार है हजुर आएको भन्नु त पाइन्थ्यो नि दादा भइहाल्छ नि आउनुहोस् न वेलकम थ्याङ्क यू दादा अब हिजो आएको थियो अब अलिकति लागेको थियो कहाँ छिर्नुहुन्छ र होइन हुँदैन अनि खाल्छ खानुभयो मैले त खाइसकेँ हजुर पनि भयो अनि के गर्नुहुन्छ घमण्डलाई हजुर घमण्डले के गर्नुहुन्छ हजुर म बसी बसोसिन्छुन अनुसार एते स हाम्रो मायाले यति हार सधै तिमलाई एउटै माया दिन्छु एउटै माया दिन्छु दुनियाले भन्ने छन् इन्का जडी चुन्छ हामीमा त्यस्तो खाल एते स हाम्रो मायाले यति हार सधै तिमलाई एउटै माया दिन्छु एउटै माया दिन्छु दुनियाले भन्ने छन् इन्का जडी चुन्छ यस्तै माया दिन्छु दुनियाले भन्ने छन् यिनकै जोडी मात्रै धेरै राम्रो गीत गाउनु भयो धन्यवाद सोधु भए गाउनेजी हजुर दादाप्रथम हजुरलाई होइन अर्पण एकदम जसरी सुनिराख्नु भएको छ उहाँ सम्पूर्ण होइन अनि उतापट्टि मुसुक हाइसानीलाई ठिक हुन्छ नि दादालाई हजुर अनि साथीहरू भन्नु भरत साई होइन मन्दिर आले मगाएर सरिता थापा निलम अधिकारी भर्खर उहाँको लागि धेरै धेरै सम्झिरहेको बिर्सेको छैन उहाँ घर जानु भएर चाहिँ होइन र म पनि अस्ति घरै गएको थिएँ पाठाउनु थिएँ यता आउँदै आएको छु सम्झिरहेको भन्न चाहन्छु अनि अमृत रामदा लिला थपोलिया शर्पा mm. mm. शिल नरेन्द्र निरौला अनि <coughs> पवनचङ भण्डारी शारदा खनाल शर्ता श्रेष्ठ उमा बानिया अनि तुलसा होइन सविना श्रेष्ठ अनि mm. इन्द्रमान स्याङतान होइन गणेश खड्का अनि mm. रे चालिसे मन्सु अनि तारा राणा मगर होइन गुमा राई मगर होइन अनि mm. शिव शर्मा अनि कमला तामाङ र ता जो मलाई घुम्न जानु भने चिन्नुसँग सम्पूर्णलाई दिनु थिएन सिमी भन्नु चाहन्छु अनि सुन नमस्ते. नमस्ते, हो घमन चोराकानी भयो अर्को साथी हुनुहुन्छ हाम्रो एकदमै ठिकै छ हामी चाहिँ एकदम ठिक छौँ काठमाडौँको हालखबर सुनाउनुहोस् भरे थोरै होइन हजुर अनि मिलाउँछु खाजा खानुभयो हामीले खायौँ काठमाडौँमा के को सिलसिलामा हुनुहुन्छ पढ़ना को, हो, को, तो तो को हम बाटो शुभ कामना कर्क चितुन ल बिदा भएर चितवन आउनु भयो भने रेडियो अर्पणमा आउन सायद नबिर्साउनु होला तपाईँलाई चुले निम्तो छ है त ओके आज के सुनाउनु छ हामीलाई आउडाउन गनस्नि दादा 1 2 3 गो ल ल न यत् एति गु लै दु दै मेरो प्राण लै देतै न अदेरी मान छ ल गर्दै होस् दे इन्दै यत्ले पाड दे बनी र एतिस्मा घर दु लै छै आत्मा If money gives you and others love your children indicates that our finances are gone and separate things let us know nuestra пл cav час I am saving everyone The first quality is rich Now make your fucking dues That number? So make it a sense Please leave me alone I haven't been wrong हस् है दादाप्रथम त दादा हजुरको लागि अनि त्यो चाहिँ हाम्रो टेक्निकलमा हुनुहुन्छ विष्णु दादा उहाँहरूलाई अनि त्यसको हाम्रो के होला दादालाई धेरै डेढ मिस्थ्यो भन्न चाहन्छु होइन हजुर अनि मिलन भने चिन्ने नै सम्पूर्णलाई है लिल हस् नमस्कार मिलन सिफाङ हामीलाई काठमाडौँबाट कल गर्नु भएको थियो उहाँसँग कुरो गाने हौ तपाईँ सुनिरहनु भएको छु रेडियोहरू पनि एक सय चार थप सबैका लागि कल गर्न सक्नुहुनेछ अर्को साथी लाइनमा स्वागत गर्छु हेलो नमस्कार हजुर के छ हाम्रो को खा भऊ निर्मलाको निर्मलाको खाजा भयो के गर्नुहुन्छ होला भनिदिनुहोस् न हामीलाई धान रोप्नु भयो है त्यसो भए कहिले फल्छ धान अब है आज़ एउटा हे हे पर्खाइमा जाने बसोला साहे तब भेटुँदैन होला औस आउँदैन भो भन निरमाया त आउँदैन हेमर्छु म देख्न पाउँदैन यतिकै दादा आउँछु कहिले आऊ भन्नुहोस् न मेरो सम्झना यहाँ भाउजू हुनुहुन्छ रेडियो सुनेर बस्नु भएको छ बुवा अनि सानो नानी हुनुहुन्छ नानी अनि नानीको लागि अनि दिदी गोरीमाया बहिनी <laughs> <भैनी> कमला चन्द्र <laughs> कुमारी अनि <laughs> मलेसियामा हुने दाई दिल कुमारको लागि अनि शक्तिको आफ्नो आफू त सुन्लाई सुन चाहनुहुन्छ सँगसँगै आफू भुत केही कुराहरूलाई सुनाएर आज स्वागत गर्नुपर्छ हेलो सबै ठिकै छ है भरतले के, के गर्नुहुन्छ <laughs> दिया ना है जिन्दगी के जिंदगी सुना खबर शक्ति के के पानी घूमने जी तिम्रो दिमा कुनै दिन देखे जस्तो लाग्यो मुखी मुहार पखाटाखी मुहार पखाटाले पाठुली तन्द्रामालाई टेके जस्तो लाग्यो डायरीको खाली पान्ना पल्टाएर हेर्दाखेरि डायरीको खाली पान्ना पल्टाएर हेर्दाखेरि रूपको बयान कतै लेखे जस्तो लाग्योको झाडो पर्दा जिन्दगीको हिउँदमा विरोतीको झाडो पर्दा जिन्दगीको हिउँदमा आफन्तको न्यानोपनले सिके जस्तो लाग्यो अप्ठ्यारो चाहिँ रूप तिम्रो कुनै दिन देखे जस्तो लाग्यो खास गरी चाहिँ रुक्पिनको पुने दिन देखि जस्तो लाग्यो तिम्रो दिलको आगन्यमा पुने दिन देखि जस्तो लाग्यो खास गरेर वाह वाह वाह वाह वाह ए असेल अ त तिम्रो रूप कुनै दिन देखे जस्तो लाग्यो हैन आज देख्या हो बरु चाहिँ न देखे हो त कहाँ भन्छियो र हैन आज जी अब अन्तिम वाला लास्ट डेडिकेसन का कोसको लागि आज फुल आज लगा था थैंक यू राणा मगर रिन्नुहुने नतिन्नुहुने सम्पूर्ण साथीहरूलाई डब्लु डलुडब्लु डट रेडियो अर्पन डट सबैका लागि सधैँका लागि रेडियो अर्पोन 104.5 सय मा सुनु पाँच मेगा हर्समा सुन्नु भएको छ प्राविधिक मित्र बैष्णु आवाजबाट सुन्नु सोध्नु भएको साथमा मनोकामना सुन्स आदि पशुले प्रायोजन गरेको छ जुन वीरेन्द्रनगर खरखुरे बजारमा रहेको छ निलकुमार र सुभा लामिसाले चाहिँ त्यसका चाहिँ के हुनुहुन्छ प्रायोजन हुनुहुन्छ है फो फोन नम्बर सुन्ने सेप्ना पाँच तिरासी फोन नम्बर रहेको छ एकचोरी सुन्ने पचास अडचालिस नौ सय तपाईँलाई चाहिने हरेक प्रकारका गरेका पशु वृरेन्द्रनगर तिन खुर्खु बजारमा जान सक्नुहुनेछ विशेष गरी विवाह चाडपर्वमा पनि विशेष छुटका साथ चाहिँ गरगहना बनाइने गरी अर्को साथी हुनु हेलो हेलो नमस्कार के छ खाजा खानु भयो मेरो पनि भयो अनि के गर्दै हुनुहुन्छ होइन यदि नगरि बस्यो भने फेरि कसरी जीवन चलाउने होइन बिहा गरेपछि त झन् के सुनाउनु हामीलाई तपाईँलाई जीवन लाग्छ त भइहाल्यो नि अनि त्यहाँ कुन लोक भएका कि यो एकदम पुरानो गीत होइन नवराज घोरासैनी दाईको जस्तो लाग्छ होइन यो दक्षिण कालीकुङ्ग यसपालि भन्ने एउटा गीत छ निटरका त्यो गाउँछ है त राम्रो गाउन त आउँदैन होइन हल्का फुल्का तै एकदम सर्टकट है हजुर हजुर अब घुमाउने विचार त गरेको अब कोही पनि भेट भएको छैन अब भेटेर घुमाउनु भइहाल्छौँ मिलोस् तपाईँलाई हजुर दाइ यो खास विशेष गरेर घमण्डा राणा मगर दाईलाई मलाई अन्ठानब्बे एकचालिस बयानब्बे छप्पन्न चौतिस म यो नम्बर फेरि भन्न चाहन्छु अन्ठानब्बे एकचालिस बयानब्बे छप्पन्न चौतिसमा कल गर्नुहोला भनेर भन्न चाहन्छु अनि त्यसपछि अघि न शक्तिखरबाट निर्मला चेताङ जी आउनु भएको थियो लागि पनि सुनाउन चाहन्छु अनि त्यसपछि भरत साई अनि अम्बिका आलेमगर सरिता थापा मिलन अधिकारी अनि त्यसपछि मन्जु थापा मगर अनि उमा बानिया प्रायोजित कार्यक्रमहरूमार सु फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल नम्बर उन्चानब्बे चार पचास अडचालिस नौ सय छत्तिसै मोबाइल नम्बर रहेको छ सुन्छदेखि गर् गहना गो तपाईँहरूलाई लाउन भन्छ तपाईँलाई राम्ररी भन्न मन लागेको छ र विभिन्न डिजाइनका सुनसाँदेखिका गर्गहनाहरू तयार गरिने हुँदाखेरि तपाईँहरूले त्यहाँ गएर सुनसाँदेखिको गर्गहना किन्न सक्नुहुनेछ पुरानो गर्गहनासँग नयाँ गरगहना सार्टवेट गर्ने काम पनि गरिन्छ पत्थर राख्ने काम गरिन्छ कम्प्युटर तोल बाटो सुनसदि खरिद बिक्री गरिने हुँदाखेरि तपाईँहरू ढुक्क रहन सक्नुहुनेछ चाडपर्व लगायत बिवाको सिजन पारेर विशेष गरी ज्यालादारीमा केही कम गर्ने गरिन्छ है जान सक्नुहुनेछ मैले कहाँ हामीलाई सुनसु आदिपसल वीरेन्द्रनगर थिएन खुरखुरे बजार निल कुमार स्रोत निलकुमार र शोभा लामिसाने त्यहाँको भोक आयो हुनुहुन्छ फोन नम्बर सुन्य सौपन्न पाँच त्रियासी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे चार रहेको छ कार्यक्रमको अन्तिममा छौँ विष्णुजी अवश्य भने कार्यक्रमको अन्तिममा छौँ आज हामीलाई कल गर्नुभयो सुनिता कुमरोजबाट निलम अधिकारी हुनु हामीलाई धनकुटाबाट घमण्डरानाबर हुनुहुन्थ्यो त्यसै गरी मिलन चेपाङ हुनुहुन्थ्यो केटिएम बाटो निर्मला हुनुहुन्थ्यो शक्तिखोरबाट भरत शाही शक्तिखोरबाट इन्द्रमान हुनुहुन्थ्यो भरतपुरबाट तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सुन्य साथ दिनबाट उहाँलाई धन्यवाद छु गाडीको प्रति केही सुझाव सुल्लाह प्रतिक्रिया छन् भने शून्य पाँच त्रिसुले तिन सय बत्तिसमा कल भन्दै अन्तिममा मेरो आवाजलाई तपाईँको रेडियो शिल्स पूर्णका लागि सहयोग गर्ने मित्र विष्णुजीलाई विशेष धन्यवाद दिँदै अन्तिममा सालैज्यो राजगुरुङ र बेनु तामाङको आवासमा शङ्कर विराय गुरुङको लय शब्द सूजनामा तपाईँ सम्पर्कको लागि यो आवाज हेर्दै प्रस्तुतिबाट समाग्ने चाहन्छु सा। तपाईँको बाँकी शुभ रह तपाईँको जय होस् में में रेडियो और एक चार थोपलो पांच मेगा हार्ड <coughs>